अर्थात जुजुमानका अनुभव कथाका रूपमा सुन्छौं जुजुमानका बजार अनुभवले बजार र नीति बारे बुझ्न हामीलाई मदत गर्ने विश्वास लिएका छौं तर शुरूमा विश्वव्यापीकरणको प्रभावले कुनै पनि ठाउँको कला र संस्कृतिलाई बिगार्छ भन्ने तर्क सही हो वा होइन तलफल गरौन यसका लागि टम पाल्मरको लेख बजार सम्बन्धी बीस भ्रमहरूको केही अंशको सहारा लिन्छ कला र संस्कृति मानवीय संवेदनासँग जोडिएका निकै महत्वपूर्ण तत्त्व हो यसलाई गोलभेडा वा सर्टको टाक जस्तो किनबेज गर्न सकिँदैन कलालाई बजारको नियन्त्रणमा छोड्नु भनेको त धर्मलाई बजारको नियन्त्रणमा छोड्नु जस्तै हो यसो गरेमा यिनीहरूको मौलिक गरिमै गुम्छ यसै कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छार्दा यसको परम्परागत स्वरूपनाश हुँदै जान्छ दूषित हुँदै जान्छ यो सत्य हो त साँच्चै विश्वव्यापीकरणले कला अनि संस्कृतिको नाश नै गर्छ त यसलाई यसरी हेरौँ है त बजारका लागि बनाइएका कलाका सामग्रीहरू हामीले धेरै देखेका छौं सजिलो उदाहरण त चलचित्र नै हो नि बजारको प्रतिक्रिया स्वरूप नै कला निर्माण र परिमार्जन हुँदै जान्छन् नवीन प्रविधि नवीन दर्शन नवीन स्वाद र नवीन किसिमको आध्यात्मिकताको प्रतिक्रिया स्वरूप नै त कलाका नयाँ नयाँ स्वरूपको निर्माण हुँदै जाने भनी साँच्चै भन्ने हो भने धेरै शताब्दीदेखि कला संस्कृति र बजारको सम्बन्ध घनिष्ठ रहे आएको छ संगीतकर्मीले आफ्नो सृजना बापत पैसा लिन्छन् कुनै सांगीतिक कार्यक्रममा सहभागीहरूले पनि हेर्न अनि सुन्नका लागि पैसा तिर्छन् पहिले पहिले निशुल्क रूपमा नाटक कार्यक्रमहरू टोल छिमेकमै हेर्न मिल्ने हुँदा पनि त कार्यक्रम आयोजना तयारी का र तयारीका लागि टोलवासीले मिलेर पैसा त उठाउनै पर्थ्यो अहिले त झन् क्यासेट सीडी भीसीडी आईट्यून्स एमपी थ्री जस्ता उत्पादनको सहायताले संगीत बजारको विस्तार भएको छ यसले कलाकारहरूलाई आफ्नो आय र अनुभव बढ़ाउने मौका दिएको छ यसरी हेर्दा नयाँ विकास अनि नयाँ आविष्कारले कलालाई धेरै किसिमले फाइदै पूर्याएको मान्न सकिन्छ यही कुरालाई पर्यटनसँग जोड़ाउन धनी अनि विकसित मुलुकका पर्यटकहरूलाई एउटा भ्रम के छ भने नेपाल जस्तो तुलनात्मक रूपमा गरीब र कम विकसित मुलुकका मान्छे आर्थिक अनि सामाजिक रूपमा पछाडि नै रहेका हुन्छन् यहाँका मानिसहरूले आर्थिक रूपमा उन्नति गर्दै मोबाइल फोन र ल्यापटप प्रयोग गरेको देखे भने आफ्नो भ्रमण विश्वसनीय नभएको उनीहरू मान्छन् अत्याधुनिक उपकरण र श्रोत साधनको प्रयोगले यहाँको संस्कृति मासिएको अनुभव उनीहरू गर्छन् वास्तवमा संस्कृति र गरीबीलाई जोड़नु उपयुक्त देखिँदैन जापानीहरू गरिबीबाट माथि उठेर विश्वकै धनी नागरिक भए तर यसको मतलब अब उनीहरू कम जापानी भए वा उनीहरूको संस्कृति र कलामा रास आयो भन्ने चाहिँ होइन धनी हुँदै जादा जापानी नागरिकको चेतनाको स्तर पनि बढेका हुनाले विश्वभर आफ्नो संस्कृति फैलाउन उनीहरू सफल भए त्यसै भारतीयहरू आर्थिक रूपमा सबल हुँदै गइरहेको अहिलेको अवस्थामा त्यहाँको परम्परागत फ्यासनले विश्व बजारमा स्थान पाउन थालेका छन् ती पहिरनको समय सान्दर्भिक परिमार्जनलाई विश्व बजारमा स्वीकारिँदैछ आइसल्याण्डको पनि एउटा प्रसङ्ग जोडाउन आइसल्याण्ड एउटा सानो देश भए पनि उनीहरूको प्रतिव्यक्ति आय धेरै छ त्यस देशका नागरिकले आफ्नो संस्कृति जोगाउन र विकास गर्नका लागि केही सम्पत्ति खर्च गर्न सक्ने भएकै हुनाले आफ्नो साहित्य र संस्कृति बचाएर राख्न सकेका छन् बजार र कला संस्कृति विपरीत विषय होइन यो त सँगसँगै जान्छ बजार विनिमय भनेको कलात्मक अनुभव र सांस्कृतिक सम्पन्नता जस्तो भावनात्मक कुरा होइन तर बजार र कला संस्कृति एक अर्काका सहयोगी भने अवश्य हुन् विश्वव्यापीकरणले कला र संस्कृतिमा पार्ने प्रभावबारेको यो सानो विश्लेषणपछि अब लाग्छौ केन पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात जुजुमानका स्वतन्त्र बजार अनुभव जान्नतर्फ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 सुन्यौं त्यो बिरानो टापुमा जुजुमानको थप यात्रा हामी अर्को अंकमा प्रस्तुत गर्छौ यो सँगै कार्यक्रम अघि बढौंको अन्त्यमा हामी आएका छौ समृ फाउण्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढौंको अर्को अंक लिएर हामी फेरि आउनेछौ कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका अंकहरू तपाईँ डब्ल्यूड फेसबुक अघि बढ़ाउमा सुन्न सक्नुहुन्छ